नमस्कार लागि रेडियो अर्पण क्षेत्र थुप्रो पाँच समेकसँगै इन्टरनेट अनलाइनमा संसारभरिक साथ सँग भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईलाई स्वागत छ म सुजिता हमाल राजनैतिक दलमा महिला सहभागिता अर्थपूर्ण रूपमा हुनुपर्नेमा महिला अगुआले जोड़ दिएका छन् यूएनडीपी द्वन्द रोकथाम कार्यक्रम क्षेत्रीय काले भरतपुरको सहयोगमा महिला जिल्ला समन्वय समिति चितुवनले हिजो रत्नगरमा आयोजना गरेको राजनैतिक दलमा महिला नेतृत्व र भूमिका विस्तृत कार्यक्रममा बोल्दै महिला अगुआले यस्तो बताएका हुन् विभिन्न दलमा महिलाको सहभागिता संख्यात्मक रूपमा भए पनि गुणात्मक हिसाबले हुन नसकेको उनीहरूको भनाइ थियो पाई एमाले चौवनकी उपसचिव पार्वती रावले दुई हजार त्रिसठी सालमै राज्य घोषणा गर्दा पनि कुनै पनि दलले महिला सहभागिता पूरा गर्न नसकेको भन्दै यसमा बहस हुनु जरूरी रहेको बताउनुभयो नेतृत्वका लागि महिलाको नेतृत्व गर्ने महिलाले नै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो संविधान सुभाको चुनावमा पनि महिला महिला बीच नै प्रतिस्पर्धा गराएको भए संविधान सुभामा पनि महिला प्रतिनिधित्व भन्ने विश्वास उहाँको थियो चितवनको महिला जिल्ला सम्बन्ध समितिको उपाध्यक्ष तथा कंग्रेस महिला अगुवा सुशीला ओप्रेतीले नेपाली कंग्रेसले केन्द्रको पदाधिकारीमा एक चित्र लेखा यादवलाई मात्रै सहभागिता गराएको जिल्ला तहमा अझै सहभागिता हुन नसकेको बताउनुभयो दिक महिला अगुवा समन्वय समितिकी सदस्य संगीता भट्टराईले राज्यले दिएको तेत्तीस प्रतिशतको अधिकारमा समेत अहिले दलहरू चुकेको बताउनुभयो त्यसैले चितवनमा महिलाहरूको उचित प्रतिनिधित्वका लागि हिजो छलफलको आयोजना गरेको उहाँले बताउनुभयो कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चितवन क्षेत्र नम्बर दुईका संविधान सभा सदस्य श्रेष्नाथ अधिकारले महिला कमजोर हुन्छन् भन्ने भावना अन्त्य गर्दै महिला नेतृत्व स्थापित हुन जरूरी रहेको औलाउनुभयो महिलाहरूलाई छुट्याइँदै आएको आरक्षित कोटाबाट चाँडो मुक्ति पाउनु पर्नेमा जोड़ दिँदै सभासद अधिकारले आरक्षित भन्दा आफ्नो क्षमताले गर्ने काम उच्च स्तरको हुने विश्वास व्यक्त गर्नुभयो त्यस्तै चितवन क्षेत्र संविधान सभा सदस्य रामकृष्ण घिमेले इतिहासमा महिलाको ने नेतृत्व इतिहास को, को मूल्यांकन करते अघि बढ़नु बताउनु भयो. महिलाको अधिकारको स्वाल पुरूष विरोधी नभएकाले सँगै हातेमालो गर्दै जानु पर्नेमा उहाँले जोड़ दिनुभयो त्यस्तै स्थानीय विकास अधिकारी एवं महिला समन्वय समिति चिटोनका अध्यक्ष भरतमणि पाण्डेले कुनै पनि निकायमा दलमा महिलाको सहभागिता संख्यात्मक रहे पनि गुणात्मक हुन नसकेको बताउनुभयो स्थानीय निकायले पूर्णता नपाएसम्म महिलाले नेतृत्व गर्न नपाउने उहाँले औलाउनुभयो कार्यक्रममा नेपाली कंग्रेस चितवनका सभापति टेक प्रसाद गुरूङ नेकपा एमाले चितवनकी उपसचिव पार्वती रावल एकीकृत नेकपा माओवादी जिल्ला इन्चार्ज ईश्वरी भट्टराई राप्रपा नेपालका जिल्लाध्यक्ष बद्री तिमल सिन्हा राप्रपाका जिल्ला अध्यक्ष रामहरि कणेल राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्मरपुरी नेकपा माओवादीका मधुर नेपाल राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष टेकबहादुर थापा लगातले बोल्दै महिला सहभागिताका लागि आफ्नो पार्टी पुन प्रतिबद्ध रहेको बता का आदर्श गृहकी कार्यकारी निर्देशक मेनाखरेलले चितवनमा महिलाको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा यूएनडीपी क्षेत्रीय कार्यक्रम संयोजक भास्कर काफले कार्यक्रमको उद्देश्य तथा महिला समन्वय समिति जिल्ला सदस्य संगीता भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो महिला जिल्ला समन्वय समिति चितवन के उपाध्यक्ष सुशीला उप्रेतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको हितमा भारतसँग विद्युत व्यापार सम्झौता गर्नुपर्ने बताउनु भएको छ प्रिस चौधरी नेपाल चितुवनले शनिबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विष्टले अवसरलाई देशको समृद्धिसँगै जोड्नुपर्ने भन्दै नेपालको हितमा विद्युत व्यापार सम्झौता गर्नुपर्नेमा जोड़ दिनुभयो पूर्व ऊर्जा मन्त्री समेत रहेका सत्य लेवी लेबी कोटारा कर को निर्धारण नगरी निर्वाध रूपमा पितीय हुनु जरूरी रहेको बताउनुभयो भारतसँग विद्युत सम्झौता गर्न सकिए नेपालको जलविद्युत विकासमा टीवा पुग्ने विश्वास व्यक्त गर्नुभयो आवाज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुने उहाँको भनाई छ आफ्नो पौरखले नै मुलुक समृद्धि हुने भन्दै पारस्परिक लाभको आधारमा राष्ट्र र जनताको हितलाई माथि राखेर रा सम्झौता गर्नुपर्नेमा जोड़ दिनु भएको छ फरक प्रसंगमा उहाँले सरकार गठनका बेला कंग्रेस र एमाले बीच भएको सात सहमतिको अचेर पालना गर्नु बताउनु भएको छ संविधान जारी भएपछि राष्ट्रपति उपराष्ट्रपति सभामुख लगायतका पद पदहरूमा संसदबाट पुनः अनुमोदन हुनुपर्ने धारणा राख्नु भएको छ नेपाल रेडक्रस सोसाइटी उप शाखा चितवनले हिजो एक कार्यक्रमका बीच प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मालाई सम्मान गरेको छ विगत पन्ध्र महिनादेखि चितवनका प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यभार सम्हाल्दै आउनुभएका शर्माको अवकाशको पूर्व संध्यामा शर्मालाई सम्मान तथा विदाय गरिएको हो नेपाल रेडक्रस सोसाइटी उप चितवनका सभापति हरिप्रसाद नेउपाणीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै सभापति नेउपाणीले राष्ट्रिय कृत्रिम घटना अभ्यासदेखि सम्पूर्ण विपत्को घटना पर्ज शर्माले खेलेको भूमिका अतुलनीय भएको बता सम्मानित भएपछि बोल्दै शर्माले सरकारको काठमा सबैको जिम्मेवारीलाई नेपाल रेड क्रस सोसाइटीले गरेको भन्दै विपद परीक्षाहरूको अभिभावकको रूपमा कार्य गरेको बताउनुभयो कार्यक्रममा सहायक प्रमुख अधिकारी शिवराम गेलाललाई पनि सम्मान गरिएको थियो सो अवसरमा रेडक्रसको बारेमा तयार पारिएको करिब पैतिस मिनट लामो वृत्त समेत प्रदर्शन गरिएको थियो चितवनमा रहेको कृषि तथा वन विज्ञान विद्यालय अन्तर्गतको कृषि संकाय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ कृषि संकायका डेन प्राध्यापक डाक्टर दिल्ली राम बरालले विश्वविद्यालय नियमवालीलाई मिचेर विज्ञापन खुलाइ आफू निकटका प्राध्यापकहरू नियुक्त गर्ने प्रक्रिया नरोकेपछि विद्यालयका प्राध्यापकहरूले नै सर्वोच्च अदालतसँग अख्तियार दूपेको अनुसन्धान आयोगमा समेत मुद्दा दायर गरेका हुन् दिनले आफ्नो निकट मानिने बालीरोग विज्ञानमा शङ्कर गइरे बाली प्रजननमा कृष्ण हरि झकाल र खरे बागवानी विज्ञानमा विशाल श्रेष्ठ र माधव थिताल ग्रामीण समाजशास्त्रमा किपी थालिया र बाली विज्ञानमा सुमन पराजले राख्ने तयारी भएको श्रोतले बताएको छ जसको विरोधमा क्याम्पसमा दिनहो जसो विद्यार्थीहरूले शिक्षित जुलुस निकालिरहेका छन् भने पठन पाठन समेत अवृद्ध भएको छ आवश्यक जनशक्ति विश्वविद्यालय सेवा आयोगबाट लिँदा पनि पठन पाठनमा बाधा पर्दैन विश्वविद्यालय बा आयोगको कार्यविधि अनुसार विज्ञापन भएको छ महीनामा शिक्षक नियुक्ति भइसक्नु हुन्छ एक प्राध्यापकले भन्नुभयो यहाँ त राजनैतिक आधारमा लोकसेवालाई नै मेचेर प्राध्यापकको नियुक्ति गर्ने काम भएको छ खैरेनी नगरपालिका अन्तर्गतको कंकाली डाँडामा निर्माण गरिएको मगर संग्रहालयको हाताभित्र हिजो वृक्षारोपण गरिएको छ सहित लखन थापा मगर समाज र मगर संग्रहालय व्यवस्थापन समितिले वृक्षारोपण गरेको हो मगर संग्रहालयको हाताभित्र अशोक धुपी लका बिरूवा रोपिएको थियो मगर समुदायका ज्येष्ठ नागरिक लोकबहादुरपन मगर प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा एटिच्युट मल्टी लर्निङ विद्यार्थीहरूले पनि विरूवा रोपेका थिए मगर संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर थापा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा मगर संग्रहालय व्यवस्थापन समितिका सल्लाहकार शेरबहादुर थापा मगर स्थानीय भीमकुमारी आली मगर एटिच्युट मल्टीनर्निङ एकाडेमीका शिक्षक दिनेश परियार लखातले बोल्नु भएको थियो पद्मोदय युवा क्लब च्यानीले हिजो पदम पोखरी बाददेखि शिवालय मन्दिरसम्म वृक्षारोपण गरेको छ जिल्ला वनकाले चितवनले उपलब्ध गराएको विभिन्न जातका करिब एक हजार बकाइनो सिसौ धोपी रक्तचन्दन अमला कुरिलो खनिया लगायतका विभिन्न प्रजातिका विरूवा रोपिएको क्लबका अध्यक्ष रामहानी सिडाईले जानकारी दिनुभयो कलप परिसर तथा गाविस्क भवनलाई हरियाली बनाउनका लागि वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको सिडाईले जानकारी दिनुभयो सार्वजनिक स्थलहरू गुम्बा चौतारी एवं सड़कहरू शिवालय मन्दिरमा पुगे समापन गरिएको थियो कार्यक्रममा क्लबका कार्य समिति सल्लाहकार समितिका सदस्यहरू साथी आन् जनसमुदायहरूको सहभागिता रहेको थियो कम्प्युटर तथा प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले हिजो नानीघटमा निशुल्क सेमिनार गरिएको छ लुमेनी आईसीटी कलेज गैंडाकोटले चितुवन्त थालप्रासमा रहेर प्राविधिक शिक्षातर्फ आउन चाहनेहरूका लागि लक्षित सेमिनार गरी सेमिनारको आयोजना गरिएको जनाएको छ आजको योग कम्प्यूटरको योग भएको र अबको शिक्षा व्यवहारिक र आफ्नो भविष्यको लागि उपयोग चाहिने हुँदा यस्ता खालको कम्प्यूटर शिक्षातर्फ विद्यार्थीको चाहना बढ़ाउन निशुल्क सेमिनारको आयोजना गरिएको लुम्बिनी आईसीटीई कलेज कैयाकोटका संचालक खिलाब देवकोटाले जानकारी दिनुभयो सम्पूर्ण विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ उन्मुख गराउन आयोजना गरिएको कार्यक्रममा विभिन्न स्कूलका एक सय भन्दा बढ़ी विद्यार्थीको सहभागिता रहेको थियो एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ जितवन र शिक्षक एवं श्रष्टा कुलनन्द भण्डारीको आयोजनामा शनिबार शारदा घर दैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रमको एक सय उनासौं श्रखला हिजो खैरेनी नगरपालिकामा सम्पन्न भएको छ प्रगतिवादी लेखक रणेन्द्र बरालीको प्रमुख आध्यतामा एवं महासंघका अध्यक्ष हरिहरको अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रममा बुद्धिजीवी एवं साहित्यकार प्रेम रिवाल पार्टी केन्द्रीय सल्लाहकार अमृत थापा मगर महासंघका केन्द्रीय सदस्य इन्द्र रेख्मी भूषराज के केशवराज आमोदी ठाकुर प्रसाद सित्तेल तुलसी पण्डित राजेन्द्र घायल काटी आफ्नो रचना वाषण गरेका थिए अब पालो अर्पण जन आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ राजनैतिक दलमा महिला सहभागिता बढ़ाउन के गर्नु पर्ला यी महिलाले नै आवाज उठाउनुपर्छ बी आरक्षित कोटा हटाउनुपर्छ फी विधान हुनु हुनुपर्छ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 कालो ट्राफिक खबरको यति बेला नानगढ इटौडा बेरिगज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोब्लेन मोक्लिन्न ओबीसी काठमाडौँ सड़क खण्ड मोक्लिन्दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासीपुर टोल सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबर को साथ में फोटो पॉइंट पोस्ट फो डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ चितौवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंसानब्बे पांच पचास एकसठी सात सौ तिरचाली मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबीस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरि सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो हौस् त बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल विधा नमस्कार पाली बिहानी स्वरत को बिहानी पख वरद के नमस्कार आज कार्यक्रम में पहरोले थ